नमस्कार अर्पण एक सय चार थप्लो पाँच मेकाहरूसँगै इन्टरनेट अनलाइनमा एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल राष्ट्रपति डाक्टर रामवण यादवसंग नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरिरहनु भएको छ राष्ट्रपतिसँगको भेटका लागि मोदी राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको भेटवार्ता सकिएपछि राष्ट्रपति यादवले मोदीको सम्मानमा शीतल निवासमै दिवाभोज दिनुहुनेछ त्यसपछि मोदीले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नुहुने कार्यक्रम तय भएको छ मोदी र राजनीतिक दलका नेताहरू बीचको भेट भने होटल हायतमा नै हुनेछ मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत एक एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कंग्रेसका नेताहरूसँग बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ भने मधेसी दलका नेताहरूसँग पनि मोदीले भेट्नुहुने भेट कार्यक्रम का रहेको छ त्यसै गरी वहाँले नेपालका उोगपति तथा व्यवसायीहरूसँग भेट गरी नेपालको आर्थिक अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ नेपालको दुई दिन औपचारिक भ्रमणमा हिजो काठमाण्डौ आउनुभएका मोदी आजै साँझ भारत फर्कउनुहुनेछ संखुवा सभा जिल्लाको स्याबुन तीन फस्याङ गाउँमा गएको पहिरोमा बेपत्तामध्ये चारजनाको शब भेटिएको छ अझै छ जना, जना हराइरहेका छन् बेपत्तामध्ये कृतिमान कोइराला उहाँकी पत्नी देवी माया छोरी तुलसा प्रज्वल कोइरालाको शब भेटिएको दारमा स्थानीय डम्बर बहादुर श्रेष्ठले बताउनु छ बेपत्ता छजनाको भने खोजी कार्य भइरहेको छ आज बिहान एक बजे घरमाथिबाट पहिरो खस्दा तीन परिवारका दशजना पुएका थिए सुतिरहेका बेला खसेको पहिरोले कृतिमान पूर्ण र मेयरमान कोइरालाको घर पुगेको छ पहिरोमा परेर मेयरमान र उहाँकी पत्नी पूर्ण कोइराला घरमा रहेका अन्य चारजना भेटिएका छैन तीन मिटर माथिबाट झरेको पहिरो करिब एक किलोमिटर तल बगेको छ सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या सोह्र पुगेको छ पहिरोले पुगेको स्थानमा आज बिहानैदेखि उधार तथा खोजीका क्रममा आज थप छवटा सप फेला परेपछि मृत्युको संख्या सोह्र पुगेको छ पहिरो पछाउने क्रममा आज बिहान थप सप फेला परेको सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले जानकारी दिनुभएको छ पहिरोमा परि एक सय बेपत्ता भएका छन् सुनकोशी नदीमा पानीको बाव नघटेपछि पहिरोका कारण जमेको पानी हटाउन डोजर र स्काभेटर प्रयोग गरिएको छ कार्यमा शनिवार सुनकोशी नदी थुनिएर विस्पित भएकाहरूको सहयोगका लागि चालिस लाखको सुनकोशी बाढ़ी पीड़ित राहत कोष स्थापना गरिएको छ उता सरकारले दार्चुलाका महाकाली पीडित परिवारलाई थप पर राहत प्याकेज ल्याएको छ सरकारले महाकालीको बाढ़ीबाट सदरमुकाम खलङ्गामा घर जग्गा पूर्ण रूपमा ध्वस्त भएका परिवारलाई लक्षित गरी राहतको निर्णय गरेको छ जस अनुसार पचास लाख रूपसम्मको सम्पत्ति क्षति भएका परिवारलाई पाँच लाख रूप दिने निर्णय भएको छ चीनको दक्षिण पश्चिमी उनान प्रांतमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या तीन सय एकासी पुगेको छ घाइते हुनेहरूको संख्या अठार सय छ उद्धार र राहतलाई तीव्रता दिन पच्चीस सेना से खटाइएको छ अमेरिकी भूगर्भ सर्वे अनुसार छ दशमलव स्केलको भूकम्पको केन्द्रबिन्दु यून चिनिया समाचार एजेन्सी सिन्हाका अनुसार भूकम्पका कारण बाह्र हजार घर ध्वस्त भएका छन् भने तीस हजार क्षतिग्रस्त भएका छन् युनान प्रान्तमा चौध वर्षमा आएको यो अहिलेसम्मकै शक्तिशाली भूकम्प भएको चिनिया सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ जोताङ क्षेत्रको किंजी जिल्लामा पनि भूकम्पका कारण ठूलो झनझनको क्षति भएको अधिकारीहरूले जनाएका छन् युनान प्रान्तमा सन् उन्नाइस सय आएको सात दशमलव स्केलको भूकम्पका कारण पन्द्र हजार भन्दा बढ़ीको ज्यान गएको थियो र भ्यालेन्सियाले प्रि सिजन रेमि इमिरेट्स कपको उपाधि जितेको छ फ्रान्सेली क्लब मोनाकोसँग एक शून्यले पराजित भएपछि आयोजक आरसोनाल भने उपाधि जित्न असफल भएको छ मोनाको जीतमा राडामेल फलाकाओले हेड गोल गरे झण्डै छ महिनापछि मैदान फर्किएका उनको यो कम ब्याक पहिलो गोल हो शनिबार भ्यालेन्सिया विरूद्ध अठार मिनट मैदानमा बिताएका थिए आठ सनलका लागि बार्सिलोनाबाट यो सिजन क्लबमा अनुबन्धित भएका एलेक्स सान्चेज समेत खेलेका छन् अर्को खेलमा बेल्फिका लागि तीन एकले पराजित गर्दै भ्यालेन्सियाले उपाधि जितेको हो एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एक बजेको लत्न गरकुलहरो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोग सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेटको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ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 चितवन में सब जर्मनी हाइडल वर्ग मेसन द्वारा एक के साथ रंगीन छपाई करने एक छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण गाडी फोन शून्य मोबाइल अंठानब्बे पांच नेक्स्ट एजुकेशन कंसल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ एजुकेसन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 नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा राम, लगायत का उत्कृष्ट ब्रांड का कपड़ा स्कूल कलेज का ड्रेस एवं जुनसुके संस्था व्यक्ति का रोजाई अनुसार यूनिफार्म तथा अन्य कपड़ा आकर्षक रूप बा सिलाई तरह विश्वासिलो टिंग सेटिंग सुटिंग एंड टेलरिंग सेन्टर खैरणी चार पर्सा बैंक भवन प्रोपाइटर राजेश खाती मोबाइल नंबर अंठानब्बे चार फोन नंबर शून्य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 यदि गर्दै हुनुहुन्छ भने तपाईको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेशन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू घाटभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आलमुनियम उद्योग रत्नगर चार शीतल फोन छपन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच ओम सापकोठा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छपन्न पाँच बयासी एक सय पञ्चानब्बे हाल्मोनियमको झ्यालोका प्रयोग गरौ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ किन हो मामा हेरेको हेरै हुनुभयो बाबु आकर्षक पार्टेशन हेरौ हेरिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर रा मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै घर पर पर्दो र रह स्तरी रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस गुट्टा तथा पार्टेशनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन सम्पर्क डरेसन रत्न नगर एक पुरानो मार्ग बकुलर चितवन इनामिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुल प्रसाद मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट फ्रिज टिभी वासिङ मेसिन ल्यापटप कम्प्युटर आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजूर सामान मूल्य में घराए विदी श्री डिजिटल ओल्ड रतनगर दुई चाड़ी बजार चाड़ी चौतरा संगे फोन नंबर शून्य छप्पन्न पांच बैसठी तीन सौ पचास मोबाइल अंठानब्बे पांच पचास पचपन नौ सौ इकहत्तर कु गीत माथि चढ़ गीत तल झर